रेडियो अर्ड एक सय चार थोपलो पाँच मेगा हार्ड अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुपलो पाँच मेगाहार्ज र यो कार्यक्रम अर्पण बहस नमस्कार कार्यक्रम अर्पण बसमा स्वागत छ प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज अर्पण बस हरेक हप्ताको बुधबार बिहान आठ बजेको शुभ बिहानी पश्चात आउने गर्छ आज हामी नयाँ श्रृङ्खलामा उपस्थित भएका छौँ आजको श्रृङ्खलामा सामुदायिक सेवा केन्द्र रत्नगरको गतिविधि र रत्नगरमा हालै मात्र विभिन्न वडाहरूमा प्रहरी बेठ निर्माण गरिएको छ र इलाका प्रहरीकारले रत्नगर त्यसै सामुदायिक सेवा केन्द्र रत्नगरको पहलमा रत्नगरका सम्पूर्ण वडाहरूमा बिट निर्माणको काम भइराखेको छ र विभिन्न आसपासका गाविसमा पनि बिट निर्माणको काम भइराखेको छ र सेवा समेत सुरु गरिसकेको पनि अवस्था रहेको छ तत्काल जनतालाई सेवा दिनको लागि विशेष त सामुदायिक सेवा केन्द्र रत्नगरले भूमिका निर्वाह गरेको छ र सामुदायिक सेवा केन्द्रकै के पहलमा रत्नगरका विभिन्नओडा त्यसै गरी जुटपानी पदमपुरमा प्रहरी बेट स्थापना गरिएको छ अब यसको प्रभावकारीता के रहला यो विषयमा हामी आज कुराकानी गर्दैछौँ सामुदायिक सेवा केन्द्र रत्नगरका अध्यक्ष भूपेन्द्र अधिकारीसँग हामीसँग कुराकानीका लागि यति बेला प्रत्यक्ष स्टुडियोमा सामुदायिक सेवा केन्द्र रत्नगरका अध्यक्ष भूपेन्द्र अधिकारी हुनुहुन्छ भूपेन्द्र सरलाई स्वागत छ अर्पण कर्पण बस कार्यक्रममा धन्यवाद सुरुमा सामुदायिक सेवा केन्द्रकै गतिविधिका बारेमा जानकारी दिनुहोस् न यो सामुदायिक सेवा केन्द्र यो पब्लिक एन्ड पुलिस एउटा पार्टनरसिप संस्था हो र कुनै प्रहरीसँग सोजे जनताहरू जान हिचकिचाउने र आफ्ना परेका पिर त्यहाँ चाहिँ भन्नलाई हिचकिचलाउने यो विभिन्न उसले गर्दाखेरिमा एउटा जनता र पुलिसको एउटा साझेदारी प्लेटफर्म बनाइएको जहाँ अहिले हाम्रो यो रत्नगरमा वार्ड नम्बर दुई यो टाँडी स्थित सामुदायिक सेवा केन्द्रको हामी एउटा भाडामा एउटा घरमा बसेका छौँ र hmm. अहिले हामीले पुरानो पहिला चौगी रहेको स्थानमा सामुदायिक भवन निर्माण पनि गरिरहेका छौँ यो सायद अब दुई तिन महिनामा यो भवन निर्माण पनि त्यहाँहरू हुन्छ र यसको मुख्य मनसा के भन्दा ती पहुँच सोझा सिधा जनताहरू त्यहाँ जानलाई सुझाउँछन् तर उनीहरूलाई चाहिँ त्यो एउटा पब्लिकले एउटा चाहिँ प्लेटफर्ममा गएर आफ्ना दुःखका कुराहरू आफ्ना आफ्ना परेका समस्याहरू त्यहाँ चाहिँ सहज रूपमा भन्न सक्नुहुन्छ भन्ने हिसाबले यो यस किसिमको संस्थाको एउटा चाहिँ हामीले सुरुवात गरेका हौँ के छन् त्यहाँबाट अहिलेसम्म भइरहेका गतिविधि स्थानीयले पाएका सेवा सुविधा कस्ता कस्ता प्रकृतिका हुन्छन् त्यहाँ आका छन् समस्याहरू इसको खास मस्त योग सामुदायिक सेवा केन्द्र को इसको उद्देश्य चेतनामूलक कार्यक्रम प्लस साना तीना झगड़ा हर चाह गाँवमें टोलमें अथवा सामुदायिक सेवा केन्द्र में, में, में आए पीछे ती मिला जस्तों तब ठूला ठूला प्रकृति का अपराधहरू चाहिँ पुलिस आफैले हेर्नुपर्ने हुन्छ त्यो कसैलाई हेर्ने कुरा त्यो राज्यले नै अनुसन्धानको जिम्मा दिएको हो तर साना साना कुराहरू जो चाहिँ झै झगडा घरका चाहिँ घरेलु टाइपका साना साना महिला सम्बन्धी झगडाहरू ती चाहिँ अदालततिर जान प्रहरीतिर जान भन्दा पनि गाउँघरमै त्यो मिलोस् भन्ने उद्देश्यले हामीले चाहिँ त्यसलाई चाहिँ त्यही चाहिँ एउटा समस्या समाधान गर्ने गर्दछौँ र यसको मुख्य चाहिँ विकृति विसङ्गति जस्तो लागु औषध सम्बन्धी कुराहरू समाजमा अत्यन्त विकराल रूपमा आएको अहिले लागु औषध ड्रग्सका कुराहरू यसलाई चाहिँ चेतनामूलक तरिकाबाट स्कुल स्कुलमा गएर चेतना दिने टोल टोलमा गएर चेतना दिने यसरी चाहिँ हामीले यसलाई चाहिँ यो चेतनामूलक कार्यक्रम गर्ने हाम्रो प्रमुख लक्ष्य छ र अन्य विकृतिहरू जस सामाजिक विकृतिमा रहेको एउटा चाहिँ चुपका कुराहरू छन् यस्ता कुराहरूलाई पनि हामीले चाहिँ हित गर्ने हाम्रो सामुदायिक सेवा छ नमस्तै लागु औषधको विषयमा अहिले पछि पनि कुराकानी गरौँ अब यहाँकै पहलमा रत्नगरमा एउटा प्रहरीपीठ प्रत्येकवटामा स्थापना भइसकेको छ र हुँदै पनि छ कसरी समन्वय गर्नुभयो यो तपाईँको यो जुन कन्सेप्ट जुन छ सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी भन्ने जुन कन्सेप्ट छ एउटा नाराको रूपमा एउटा चाहिँ आएको छ जसरी अहिले एउटा मुस्कान सहितको प्रहरी भनेर जुन भनिन्छ त्यस्तै सामुदायिक प्रहरी मुस्कान सहितको प्रहरी प्रहरी मुस्कान लिएर आउँछ भने हामी समुदाय चाहिँ समुदाय नै प्रहरीलाई सहयोग गर्न तयार छौँ सामुदायिक प्रहरी यो दुईवटाको ज्वाइन्टबाट मात्रै यो शान्ति सुरक्षा सम्भव छ भन्ने एउटा कन्सेप्ट अनुसार भन्न त भनिन्छ सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी भनेर भनिन्छ तर वास्तविकमा यसलाई चाहिँ प्रयोगमा ल्याउने प्रयोगमा ल्याएको त्यति राम्रोसँग प्रयोगमा ल्याएको पाइएको छैन र मैले अहिलेको हाल अहिले जिल्लामा रहनुभएका हाम्रा एसपी प्रद्युम्न कार्की ज्यूसँग बसेर एउटा चाहिँ यो सामुदायिक प्रहरीलाई अलिकता सामुदायिक प्रहरी, एक प्रहरी को एउटा जुन मोडललाई एउटा कार्यान्वयन गर्नेतिर चाहिँ एउटा चाहिँ लैजाउँ भन्ने एउटा सरसल्लाह अनुसार उहाँले पनि एउटा प्रहरी जुन अहिले चाहिँ यो यी प्रकारमा चाहिँ भएर सीमित भएर बस्थ्यो त्यसलाई चाहिँ अलिकता बस्ती बस्ती गाउँ गाउँमा चाहिँ त्यसलाई चाहिँ एउटा बिटको रूपमा लगेर त्यसलाई चाहिँ प्रयोग गर्ने एउटा चाहिँ हाम्रो यो चाहिँ एउटा मोडलको रूपमा पनि हो यो देशकै एउटा चाहिँ मोडलको रूपमा हामीले चाहिँ यसलाई चाहिँ लैजाँदैछौँ जस्तो कि म उदाहरणको लागि जिरोना टाढीमा यी प्रकारको एउटा डिएसी साहबको एउटा कमानमा एउटा चाहिँ यी प्रकार बसेको छ तर जिरोौनामा कुनै घटना घट्यो भनेदेखि यहाँबाट जिरोना जान उहाँबाट फोन गर्नुपऱ्यो त्यो फोन गरिसकेपछि त्यहाँ प्रहरीहरू सामेल हुनु पर्यो तयारी हुनु पऱ्यो गाडीहरूमा चढ्नु पऱ्यो त्यहाँबाट जाँदाखेरिमा त्यो जिरोनासम्म पुग्दाको समय अवधि कति लाग्ने हो त्यसपछि बाटाका अवस्थाहरू के छन् ती सबै कुराले गर्दा जनताले कति मिनटमा एउटा घटना घट्दा कति समयमा उसले चाहिँ सेवा प्राप्त गर्ने हो त्यही प्रहरीलाई उहाँ लगेर जिरोनामै हामीले इस्टाब्लिस गऱ्यौँ भने ती प्रहरीहरू ती समुदायसँग मिलेर समुदायसँग बसेर समुदायको चाहिँ भावना अनुसार उनीहरूले आफ्नो चाहिँ कानुनी चा। कार्य गर्छन् तत्काल सेवा पाउँछन् तत्काल सेवा पाउँछन् र चाहिँ त्यहाँको आइडेन्टिफिकेसन हुन्छ तुरुन्तै यो, यो तपाईँको त्यसले के एउटा फ्यूल पनि बच्यो टाइम पनि चाहिँ चाँडोभन्दा चाँडो जनताले सेवा प्राप्त गर्ने भए अब त्यही प्रहरी हो यहाँ चाहिँ हामीले चाहिँ टाढीको बकुलरको चाहिँ यी प्रकारमा चाहिँ जम्मा गरेर राख्नु र त्यही प्रहरीलाई हामीले ठाउँ ठाउँमा रा रहेर यो सामुदायिक सेवा सामुदायिक प्रहरीको कन्सेप्ट अहिले mm -hmm. राज्यले पनि यसलाई नै प्र प्राथमिकता दिएको दे चाहिँ चा, छ तर वास्तविक रूपमा यसलाई प्रयोगमा कहाँ चाहिँ भएको छ त भन्दा अब रत्नगरमा हामी mm -hmm. यसलाई रूपमा लान चाहन्छौँ यदि चा। देशमा चाहिँ सामुदायिक प्रहरीको मोडल कहाँ छ भनेर भन्दाखेरिमा रत्नगरमा छ अब यसले चाहिँ कुन किसिमको अब चाहिँ कति लिन्छ यो चाहिँ अब हेर्दै जाने कुरा हो अहिले नेपालमा पाँचवटा चाहिँ सा प्रहरीपीठ एकै दिन स्थापना भएको यो एउटा चाहिँ सायद मलाई लाग्छ यो पहिलो उदाहरण पनि हो र यसमा समुदायहरू अत्यन्त सक्रिय हुनुभएको छ अत्यन्त उहाँहरू चाहिँ खुसी हुनुभएको छ अब उहाँहरूलाई उहाँहरू त्यो समुदाय र प्रहरी मिलेर त्यो एउटा एरिया अब चाहिँ बाँधिन्छ तपाईँको यो एरिया तपाईँहरूले चाहिँ शान्ति सूचना गर्नुपर्छ भनेर प्रहरीलाई पनि जिम्मा दिइन्छ तर त्यो भित्र भएका गतिविधि त्यहाँको प्रहरी कमान्डर जिम्मा हुन्छ र उसलाई सपोर्ट गरी त्यहाँको समितिको अध्यक्ष लगायत पदाधिकारी र समितिका सदस्यहरू र सामुदायिक सेवा केन्द्रका सदस्यहरू विभिन्न सङ्घ संस्थाका चाहिँ साथीहरू त्यसलाई चाहिँ सपोर्ट गर्ने भएको हुँदा मलाई जहाँसम्म लाग्छ यदि सबैजनाको यस्तो प्रयास भयो भने सायद अपराध लुग्ने लुक्ने ठाउँ कुनै पनि नरहन सक्छ व्यक्तिगत हिसाबमा भन्नुपर्दाखेरि अब ती प्रहरले प्रत्यक्ष सेवा दिन्छन् तत्काल सेवा दिन्छन् शान्ति सुरक्षा अझ मजबुत हुन्छ शान्ति सुरक्षा त अत्यन्त मजबुत हुन्छ भन्ने मैले चाहिँ एकदमै यो आशा लिएको छु मैले त ड्रग्स त यहाँ त न्यूनीकरण होइन उन्मूलन हुनुपर्छ अब अब मैले उन्मूलन हुने चाहिँ मैले चाहिँ सोच राखिरहेको छु केही समयपछि र यस्ता विकृति विसङ्गति भी अपराधहरू त छुप्न सक्ने ठाउँमै रहँदैन किनकि हामीसँग चार सय से सामुदायिक सेवा केन्द्रका सदस्यहरू से हुनुहुन्छ र चाहिँ तेह्रवटा युनिट यो बछौली अहिले चाहिँ ऊ जोटबानी गरेर हामीसँग तेह्रवटा प्रहरी युनिटहरू छन् तेह्रवटा युनिट प्लस चाहिँ चाहिँ चार सदस्य अन्य सङ्घ संस्थाका चाहिँ साथीहरू बुद्धिजीवीहरू राजनीतिक साथीहरू सबैजनाको पहलमा त यहाँ त अपराध रहने त अब ठाउँ हुँदैन तर वास्तविक रूपमा सामुदायिकसँग चाहिँ प्रहरी मिलेर गएको अवस्थामा जानु सकेको अवस्थामा यहाँले चाहिँ यो अवधारणा कसरी ल्याउनु कन्सेप्ट कहाँबाट आयो मैले यो चाहिँ अब एउटा प्रहरी अथवा प्रहरीले मात्रै यो मुलुकमा शान्ति सुझाव गर्न सक्दैन भन्ने कुरा विभिन्न समुदाय अहिले जस्तो समुदाय बिगार हामी के पनि गर्न सक्दैनौँ सामुदायिक रेडियो सामुदायिक वन वनकै कुरा हेर्नुहोस् यो चाहिँ प्रशासनका चाहिँ फोर्सहरू बसे त्यहाँबाट चाहिँ त्यो वनको रक्षा हुन सकेन तर सा सामुदायिक त्यहाँको पिपुलहरूसँगको चाहिँ आज साझेदारीमा ज ज़, वन जङ्गलहरू कति राम्रो डेभलप भएको हामीले पाउँछौँ त्यस्तै गरेर यो जुन सा शान्ति सा, सुरक्षा पनि सामुदायिक कन्सेप्टमा गएर मात्र सम्भव छ भन्ने कुरा मैले चाहिँ त्यो कुरा अनुभव गरेँ त्यही कुरा सेयर गरेँ हाम्रा चाहिँ पुलिस अफिसर प्रहरी वरिष्ठ आदिज्यूहरूसँग र त्यो अनुसार मैले डिमान्ड माग पनि राखेँ यो यसरी चाहिँ प्रहरी बिट ठाउँ थांग ठाउँमा चाहिँ राख्नुपर्छ र राख्दाखेरिमा राम्रो हुन्छ भन्ने अनुरोध गरेँ र त्यसलाई उहाँले अहिले समर्थन पनि दिनुभयो र त्यसलाई कार्यान्वयनमा लानलाई चाहिँ कार्यान्वयनमा पनि लैसक्नुभयो अहिले हाम्रो पाँचवटा छवटा चाहिँ प्रहरी बिट छ त्यो छवटा बिटमा प्रहरीहरू बस्नुभएको छ यतिखेरलाई जनशक्ति अत्यन्त न्यून भएको हुँदाखेरिमा हामीले चाहिँ तिन तिनजना राख्ने चाहिँ राखेका छौँ तर यसमा पछि वृद्धि हिँड्ने कुरा वृद्धि हुन्छ र एउटा ट्रायलको रूपमा यो देशकै एउटा चाहिँ मोडल नमुनाको रूपमा यो रहेको छ हामीले आशा गर्न सक्छौँ अब रत्नगर नगरपालिका सुरक्षाको दृष्टिकोणले एउटा नमुना बन्छ शान्ति सुव्यवस्था कायम रहन्छ लागु पदार्थ दुर्वेसनै उन्मूलन हुन्छ यो आशा गर्न सक्छौँ हामीले आशा होइन कन्फिडेन्स हुनुहोस् कन्फिडेन्स हुनुहोस् यो नेपालमै अब चाहिँ एउटा मोडलको रूपमा सुरक्षाको मोडलको रूपमा रत्नगरमा अगाडि हेर्नुपर्छ भन्ने धारणा अथवा हम करोड़ में अब समुदाय को भूमि का यहां अभी भी भूि कस्तो पाने अब ती क्षेत्र में गए बस समुदाय को भूमि का सहयोग कस्त पाने ती प्रहरी अब भर्खर दुई दिन भाषा तो स्थापना भेज घंटा पची नहीं हमी ऊ गरिसकेका थियौँ एकपल्ट फेरि त्यहाँ उसको अब व्यवस्थापनपछि कस्तो छ आइपरलाई पनि बस्न ओर्न सुविधा नभए उसले पनि काम गर्न सक्दैन ऊ पनि एउटा मानव उनी मानवीय हिसाब कितामै ऊ बसेको छ त हामीले त्यहाँ तत्काल तिन घन्टापछि नै हामीले चाहिँ गएर फेरि चाहिँ त्यहाँ हेर्दाखेरिमा उनीहरूको चाहिँ त्यो सुरुवात भइसकेको हामीले पाएका थियौँ नजिकका नजिकका ठाउँहरूमा गस्तीहरू गर्ने त्यहाँ चाहिँ बिस्तारै उसले चाहिँ जनताहरूमा भिन्ने अब उसलाई गस्ती गर्नुको लागि हामीले दुई दुईवटा साइकल पनि त्यहाँ संस्थाहरू जस्तो वन छ भने सामुदायिक वनलाई अथवा त्यहाँ समितिकै अध्यक्षजूलाई दुईवटा साइकल चाहिँ तपाईँले उपलब्ध गराइदिनुहोस् एउटा मोबाइल जस्तो चौध पन्ध्र सय मोबाइल ती, ती राखिदिनुहोस् त्यो चाहिँ जो चेन्ज भए पनि त्यो त्यहीँ रहोस् जनतालाई चाहिँ थाहा होस् कि यो नम्बरमा गरेपछि हाम्रो एरियामा प्रहरले हामीलाई सहयोग गर्छ भन्ने किसिमको त्यहाँ एउटा चाहिँ मोबाइल पनि राख्ने व्यवस्था हामीले त्यो अनुरोध गरेका छौँ अब यसरी त्यो दुईवटा साइकलमा ऊ गस्ती गर्छ आफ्नो एरियामा त्यसपछि त्यहाँबाट मोबाइल हुन्छ त्यो चाहिँ सञ्चार कम्युनिकेसनको आधार त्यो राखेका छौँ बिस्तारै त्यहाँ चाहिँ संचार सेटर पर लाने मागर भैर इसी हमें तैयार अम्रो एकदम एट मनिंग सोच द डे जस्ते सुरुआत नहीं अत्यंत राम जनता एकदम सपोर्ट भारत हम पाया इसमें विशेषगरी राजनीति पक्न होकिन राजनीति दल का नेता को सात कस्तो इस प्रतिक्रिया कौन होइन साह्रै राम्रो सा, छ हाम्रो यो रत्नगरमा राजनीति दलका साथीहरू पनि अत्यन्त पोजिटिभ हुनुहुन्छ मैले एक दुईवटा उदाहरणहरू म त हजुर दिन चाहन्छु एकपल्ट यहाँ ट्राफिक कार्यालय जिल्लाकै ट्राफिक कार्यालय बस्ने एउटा चाहिँ कुराहरू आयो आउँदाखेरिमा त्यो हाम्रो राजनीति साथीहरूले त्यो पाँच छ घन्टामै निर्णय गर्नु जब कि त्यस्तो निर्णय गर्दा एउटा टाइम लाग्थ्यो एउटा चौबिस घन्टा अथवा अडचालिस घन्टा लाग्थ्यो भने उहाँहरू एकदम राम्रो कामको लागि भनेर तुरन्तै मिटिङ बसेर यहाँ सर्वदलीय निर्णय नि भयो यहाँ चाहिँ सिँचाइको त्यो एउटा जग्गा छ चा, त्यो चाहिँ सिँचाइको चाहिँ कार्य समितिले पनि निर्णय गरेर पठाइदियो जिल्लामा तुरन्त तुरुन्तै कामको यसरी राम्रो कामको लागि हाम्रो राजनीतिक दलका साथीहरू पनि एकदम पोजिटिभ रूपमा जानुहुन्छ यसमा कुनै केही छैन असाध्यै खुसी हुनुभएको छ र उहाँहरूको पूर्ण रूपमा सहयोग छ रत्नगरमा यहाँले देख्नुभएको समस्या के छन् अहिले पछिल्लो समय अब यसमा मैले त भयाभ भा स्थिति धेरै जसो त ड्रग्सबाटै mm. चाहिँ भएको मैले पाइरहेको छु विभिन्न mm. चोरी चकारी पनि ड्रग्सको कारणले हुन्छ र विभिन्न चाहिँ अब गुण्डागर्दीकै रूप पनि अब चाहिँ ड्रग्सको कारणले भएको छ mm. र यसलाई चाहिँ अब हामीले चाहिँ चे चेतनामूलक कार्यक्रम स्कुल कार्यक्रम हामीले गरेका छौँ mm. गर्दै पनि छौँ र एउटा कुरा के भन्दा अहिले एउटा यहाँ जिरोनामा एउटा हाम्रो चाहिँ महाराजी आउनुभएको छ रोहित महाराजी उहाँ एउटा सिक्किमबाट पार्नुभएको अत्यन्त विद्वान हुनुहुन्छ वाले उहाँले उहाँ एउटा वा सिक्किम राष्ट्रको यो ड्रग्सको आत्महत्याको र चाहिँ एउटा नैतिक शिक्षाको फोकल पर्सन राज्यले उहाँलाई तोके पनि रहेछ र उहाँ यहाँ प्रवचन गर्न यो कि श्रीकृष्ण पढाय मन्दिर जिरोनामा अलिक प्रवचन भइरहेको छ यो एक महिनामा एक महिना चलिरहेछ र उहाँको के मनसाय छ भन्दा यो राहुऔ विरुद्धमा म केही चाहिँ यसमा चाहिँ सहयोग गर्छु र म चाहिँ तपाईँहरूले चाहिँ यो कार्यक्रम एउटा चाहिँ तयार गरिदिनुहोस् म यसमा चाहिँ केही चाहिँ प्रशिक्षणहरू दिन्छु भनेर भन्नुभएको छ म अत्यन्त उहाँको यो कुरालाई साह्रै आदर गर्दै म एउटा कार्यक्रम पनि उहाँ तयार गर्दैछु जुन चाहिँ यो रत्नगरको ड्रग्सको न्यूनीकरणको लागि यो अब निकट एक हप्ताभित्रमै म यो तयारीमा हुन्छु र यो कार्यक्रम म गर्दैछु यसरी नै विभिन्न सङ्घ संस्था र एउटा अन्तर्राष्ट्रिय जगतबाट यसरी महाराज्यहरूले समेत एउटा चाहिँ आध्यात्मिक चिन्तनका साथसाथै यो एउटा चाहिँ लोक कल्याणकारी कार्यक्रमको लागि जुन गर् जुन सुरु एकदम उहाँले गर्न आँट्नु भएकोमा म उहाँहरूलाई अत्यन्त आधारपूर्वक एकदम रेस्पेक्ट गर्दै उहाँहरूको कार्यक्रमको लागि तयारी पनि गरिदिन्छु र यस्ता अन्य संस्थाले कुनै कार्यक्रम ल्याउँछन् भने उहाँहरूलाई अत्यन्त स्वागत गर्न चाहन्छु यो रत्नगरमा अब एउटा ट्रान्जिट पोइन्ट पनि भनेको त्यो लागु पदार्थ को लागि यहाँ चाहिँ के लाग्छ हो एकदम एकदमै यो चाहिँ एकदम यो धेरै वर्ष अगाडिदेखि ट्रान्जिट पोइन्ट हुँदै आएको हो र त्यो ट्रान्जिट पोइन्ट पत्ता लगाउन साह्रै गाह्रो हुन्छ जब ट्रान्जिट पोइन्ट पत्ता लाग्छ त्यसपछि ए एउटा पार्टमा ठुलो भूकम्प जान्छ ड्रग्सको त्यसले एउटा जिल्ला अथवा एउटा अञ्चलै त्यहाँ त्यहाँ चाहिँ सुक्खा लाग्छ त्यस हाम्रो यसमा चाहिँ अहिलेसम्म मलाई जहाँसम्म लाग्छ अब यो अलिक दुईवटा दुईवटा ट्रान्जिट मेनहरू चाहिँ यहाँ चाहिँ ठुला ठुला चाहिँ पत्ता लागेँ मैले थाहा पाएँ था। अब अस्ति भर्खर एउटा सहनी भनिरा हामीले चाहिँ त्यो गऱ्यौँ त्यो अहिले फरारै छ त्यो चाहिँ ठुलै एउटा ट्रान्जिटको रूपमा रहेको थियो यो सामुदायको धेरै ठुलो प्रयास त्यहाँका पिपुल त्यो त्यो सामुदायिक सदस्यहरूले अत्यन्त ठुलो एउटा जोखिमपूर्ण चाहिँ आँट गरेर त्यसलाई त्यहाँबाट चाहिँ कन्ट्रोल गरेर चाहिँ सफल हुनुभएको छ म सबै साथीहरूलाई त्यसमा संलग्न साथीहरूलाई धन्यवाद दिन पनि चाहन्छु यस अगाडि किन जुन अब प्रयासहरू त भइराखेका छन् यो तपाईँले देख्नुभएको चाहिँ किन यो उन्मूलनै गरेर छार्छु भन्नुभएको यारले यहाँले न्यूनीकरण समेत हुन नसकेको अवस्थामा उन्मूलन हुन उन सक्ला हो यो हो कन्सेप्ट अब यदि म उदाहरणलाई तपाईँलाई म के प्रस्तुत गर्न चाहन्छु भन्दा सात नम्बर वडामा करिब करिब पच्चिस तिसजना सामुदायिक साथीहरू हुन्छ त्यहाँका सङ्घ संस्थाका चाहिँ साथीहरू हुन्छ त्यहाँ अब एउटा प्रहरीमा गएर चाहिँ तिनवटा प्रहरी बसिया छ अब त्यहाँ समितिका साथीहरू प्लस समु स्वम, सामुदायिक सेवा केन्द्रका चाहिँ से मेम्बर साथीहरू गर्दाखेरि पचास साठीजना साथीहरू भन्नुहुन्छ भन्नुहोस् यदि यो सबैले चाहेपछि त्यहाँ अपराध कहाँ रोक्न सक्छ को चाहिँ ड्रग्स खाएर बस्ने परिवार यो ड्रग्स खान्छ यसले खाँदैन यो यस्तो डर होला नि त फेरि पछि के होला कि भन्ने डर होला त्यो चाहिँ त्यो चाहिँ डर जहाँ पनि हामीले पाइरहेका छौँ जस्तो चितौ जिल्ला भोलिमा जना चाहिँ एउटा चाहिँ त्यस्तो किसिमको चाहिँ जस्तो हो गुन्डागर्दीकै क्रममा भन्दा कतिजना गुंडागर्दी होला त mm. म्याक्सिमम भएर चाहिँ सयजना होला तर mm. त्यो सयजनाको लागि कति सय पुलिस चाहिँ यहाँ चाहिँ दौडिरहनु परिरहेको छ सात जिल्ला प्रहरी कार्यालयमा करिब करिब प्रहरी होला mm. तर अरू त भद्र जनताहरू जा, हुनुहुन्छ त्यो सयजनाले चाहिँ यहाँ चाहिँ अनेक किसिमको चाहिँ दुःख दिइरहेको हुन्छ ऊ त्यो सात सय प्रहरी पनि त्यसकै पछाडि दौडिरहेको हुन्छ यो त तपाईँको ऊ नै हो एकजना दुईजनासम्म पनि समाजद्वारा हुन्छ त्यो समाजले त्यहाँ उसलाई भन्न पनि सक्दैन रिपोर्टिङ गर्न पनि सक्दैन खरेक्ट यसकै लागि त्यो प्रहरीबिट त्यहाँ लानु पर्या हो यसकै लागि अब एउटा समिति गठन गर्नु पर्या हो यसकै लागि सामुदायिक प्रहरीहरू सामुदायिक सेवा केन्द्रका साथीहरू चाहिँ एक गठा हुनु परेको हो यसलाई करेक्सन गर्नको लागि यो समाजलाई राम्रो बन्नको लागि अत्यन्त सुन्दर समाज शान्त समाज निर्माण गर्नु लागि हामीहरू चाहिँ यसरी चाहिँ एउटा चाहिँ एकताबद्ध भएर एउटा संस्थामा चाहिँ बस्नु पर्यो र तत्काल देख्नु भएको छ यो समस्या समाधान होला हुन्छ एकदम एकदम निश्चित हुन्छ जरुर एकदम यसमा कुनै म चाहिँ कन्फिडेन्स छु अब चाहिँ यो प्रहरी बिडहरूलाई अहिले चाहिँ छ ठाउँमा छ भने अब हामीले यो सहरीकरण अब बढ्दै गएको छ र सहरीकरणको साथसाथै अहिले प्रहरीपिठहरू पनि बढाउँदै जानुपर्छ प्रत्येक वडामा प्रहरीपिठ हुनुपर्छ पछि गएर टोल टोलमा होला जसरी काठमाडौँका हरेक चाहिँ तपाईँ चाहिँ कर्नर कर्नरमा अहिले चाहिँ प्रहरीपीठ देख्नुहुन्छ त्यस्तै हाम्रो पनि अहिले त मलाई धेरै आनन्द लागिरहेको छ यदि छवटा प्रहरीबिठ हुनु भनेको रत्नगरमा यो भोलि यसले चाहिँ साँच्चिकै रत्नगरलाई रत्न बनाउने काममा चाहिँ यसले ठुलो सहयोग पुऱ्याउँछ भन्ने मैले आशा अब त्यस्तै अब चोरी डकैती अथवा गुन्डागर्दी ड्रग्स यसमा पनि अब पक्कै पनि राजनैतिक नघोसला भन्न सकिन त्यस्ता व्यक्तिहरू होलान् प्रसय दिने परम्परा हो यसले अलिकति समस्या पार्छ भन्ने कुरो होइन यहाँ राजनीतिक प्रश्रय त्यस्तो दिने मैले कुनै पनि राजनीतिक पोलिटिकल पार्टीहरूले दिएको मलाई लाग्दैन कि किनकि हामी रत्नगर धेरै ठुलो एरिया पनि छैन हामी एक अर्कालाई सबैलाई चिन्दछौँ राजनीतिक साथीहरू सामाजिक संशोधन गर्ने साथीहरू र यहाँ ड्रग्स युज गर्ने साथी पनि भाइ दाजुभाइहरू हुन् कुनै अर्का छैनन् अब यिनीहरूले खान्छन् यिनीहरूलाई चाहिँ अब चाहिँ एउटा सही ठाउँमा ल्याउने दायित्व हाम्रै हो यो गल्ती हाम्रै भएको हो हाम्रै कमजोरले गर्दा यिनीहरूले यी ड्रग्सहरू युज गरिरहेका छन् अब यिनीहरूलाई कुनै गुन्डागर्दी पनि कुनै अर्को कुनै बाहिरबाट आएर कुनै केही गुन्डागर्दी भन्ने केही पनि छैन आफ्नै दाजुभाइहरू यिनीहरूलाई कुनै पेसा रोजगार अथवा एउटा चाहिँ चेतनामूलक कार्यक्रम दिएर यिनीहरूलाई चाहिँ एउटा राम्रो ठाउँमा लानु सकिन्छ किन की, यसरी ऐसा, विषय अहिले भर्खरका युवाहरू पन्ध्र सोह्र वर्षदेखि नै ड्रग्स खाने लागु पदार्थ खाने किन यसरी फसिरहेछन् यहाँको धारण यो पहिलो त यो तपाईँको यो चेतनाकै कमी हो एजुकेसनकै यसमा चाहिँ अलिकता कमी पनि हुन्छ र अरू कुरा यो स सरसङ्गतको कुरा पनि आउँछ ड्रग्समा आफ्नो छोराछोरीलाई मात्रै राम्रो गर्छु ड्रग्स खानाबाट बचाउँछु भनेर हुँदैन यो चाहिँ आफ्नो परिवार आफ्नो टोल आफ्नो नगर आफ्नो जिल्ला मात्रै भएर हुन्न यदि चितन जिल्लामा हामीले उन्मूलन गऱ्यौँ भने परासीबाट नै आरे यहाँ चाहिँ खराब काम गर्न सक्छ आफ्नो देश मात्रै चाहिँ ठिक गर्छु भनेर नि भएन अन्तर्राष्ट्रिय जगतमा सबै त्यसको लिङ्क छ इन्डियाबाट पनि आएर चाहिँ यहाँ चाहिँ ऊ गर्न सक्छ जस्तो इन्डियाको बोर्डर ओपन भएको हुनाले त्यहाँबाट ड्रग्सहरू यहाँ क्रस भए हिरोइनहरू यहाँ चाहिँ ओसार पोसारमा यहाँ बढी चाहिँ चाहिँ फ्लो भए अनि यसरी यो चाहिँ एकदम अन्तर्राष्ट्रिय जगतसम्मलाई कन्ट्रोल गर्नुपर्ने चिज हो यो लगभग अन्त्यतिर पनि छौँ अब तपाईँले देख्नुभएका यी परिकल्पनाहरू गर्नुभएको छ योजनाहरू ल्याउनु भएको छ अबको एक वर्षभित्र रत्नगर कस्तो होला एउटा कल्पना गरिदिनुहोस् अब मलाई त लाग्छ अब हामी यो सुरक्षाको साथसाथै विकासमा पनि अगाडि बढ्नुपर्छ मैले त टुरिजियम पर्यटक क्षेत्र को एकदम हिट यो अब चाहिँ बछेले समेत यसमा गाभिने एउटा चान्सेसहरू छ अब यो पर्यटन तेस्रो नगरको रूपमा यो स्थापना हुँदैछ त मैले त सुरक्षा र यो विकृतिहरू हटाउन सकेमा अत्यन्त सम्भावना बोकेको रत्नगर साँच्चिकै नेपालकै नमुनाको रूपमा प्रस्तुत हुने मैले चाहिँ देखेको छु अन्त्यमा के छन् यहाँलाई मन लागेका कुराहरू भन्नलाई अन्त्यमा मैले सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी सम्पूर्ण नगरवासीलाई हिजोको अवस्था हिजोको जस्तो जोगीदेखि लिएर भैँसी डराउने भैँसीदेखि जो जोगी डराउने अवस्थामा आजको मुलुक छैन आज लोकतान्त्रिक युगमा हामीले चाहिँ कानुनी राज्यको स्थापना गर्नु लागि यो चाहिँ प्रहरी प्रशासन सबैसँग मिलेर अब हामीले चाहिँ विकासका कामहरू अगाडि लानुपर्छ र हामीले चाहिँ सुरक्षाको साथसाथै विकासका कुराहरू पनि अगाडि बढाएर एउटा सुन्दर नगरको निर्माण गर्नुपर्छ भन्ने मलाई लाग्दछ हुन्छ त्यो सम्भावना त्यो दृश्य हामीले पनि देख्न पाउँ यहाँहरूको सहकार्यमा हाम्रो पनि सहकारीसँगै रहनेछ यहाँसम्म आउनुभयो कुराकानी गरिदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु म पनि यो मेरा अभिव्यक्तिहरू अहिले भर्खर राखिएका प्रहरी पीठ यो यो ठाउँमा रहेको छ भनेर जस्तो हामीले चाहिँ कृष्ण मन्दिर टुकौली कृष्ण मन्द, मन्दिर झिरौना र शान्ति चोक आ, आ, खोले सिमल र चाहिँ पदमपुरमा हामीले प्रहरी बिटहरू त्यहाँ राखेका छौँ त्यसको सहयोग त्यो चाहिँ एउटा सेवा त्यहाँबाट प्रदान हुनेछ भन्ने सम्पूर्णमा म अपील गर्दै म रेडियो अर्पणलाई यसरी मौका दिनुभएकोमा धन्यवाद हस् धन्यवाद छ सामुदायिक सेवा केन्द्र रत्नगरका अध्यक्ष भूपेन्द्र अधिकारीसँग हामीले कुराकानी गऱ्यौँ सामुदायिक सेवा केन्द्रले दिँदै आएको सेवा सुविधा त्यसै हालै मात्र रत्नगरमा निर्माण गरेको प्रहरी बिट र यसले यसको प्रभावकारिता के रहला यो विषयमा हामीले कुराकानी गर्यौँ उहाँसँगको कुराकानीसँगै आजको लागि अर्पण बसको समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद छ प्रविधि संयोजनमा साथ दिने रिजनलाई विशेष आभार प्रकट गर्दै आजको श्रृङ्खलाबाट आजका अतिथि सामुदायिक सेवा केन्द्र रत्नगरका अध्यक्ष भूपेन्द्र अधिकारीसँगै म कार्यक्रम सञ्चालक ध्रुवराज छुट्टिन्छु नमस्कार मनोरञ्जनका लागि हजुर सुनु हजुर